नमस्कार कार्यक्रम स्वास्थ्य सरकार में प्राविधिक साथी रिजन संगे म ध्रवराज स्वास्थ्य सरकार हरेक हप्ता को सोमवार बिहान साढ़े बजे पी आउने गर्स आज अपनी हम उपस्थित भईस रोकार में रहने हमी विभिन्न जानकारी प्रस्तुत करते आई राख अने स्वास्थ्यसंग संबंधित समस्या का विषय में चिकित्सकसंगराका जोड़े आईरा आज एट जानकारी धुम्रपान दिवस यही सत्र गति मनाइँदैछ र धुम्रपान दिवस मनाउने सन्दर्भमा चितवनमा धुम्रपानबाट परेका असर र स्वास्थ्यमा पर्ने असरका विषयमा हामी कुराकानी गर्दैछौँ जनस्वास्थ्य प्रमुख के हर सिंह गोदारसँग र सुरुमा एउटा जानकारी हामी प्रस्तुत गर्छौँ त्यसपछि कुराकानीलाई हामी जोड्नेछौँ र गर्मीको समय पनि रहेको छ यति बेला भने गर्मीको मौसममा विभिन्न खालका स्वास्थ्य समस्या पनि झेल्नु परेको अवस्था पनि छ यो समयमा रोग सार्ने किटाणुहरू पनि सक्रिय सा हुन्छन् साथै गर्मीमा डिहाइड्रेसन छालाको रोग जस्ता विभिन्न खालका समस्या पनि यति बेला भोग्नु परिराखेको अवस्था रहेको छ गर्मी महिनामा शरीरलाई शीतल पार्न विभिन्न उपाय उपायसमेत अपनाइन्छ पङ्खा लगाएर होस् वा एयर कन्डिसनर तर केही त्यस्तो घरेलु टिप्स पनि छन् जसले तपाईँलाई सजिलै शीतलता प्रदान गर्छ साथै गर्मीमा हुने विभिन्न खालका स्वास्थ्य समस्याबाट बच्न पनि सहयोग गर्छ र सफा चिसो पानीले छालालाई ताजा तथा ता स्वस्थ राख्न मद्दत गर्छ यदि तपाईँले कामको थकान महसुस गर्नुभएको छ र दौडुप गरेर आउनुभएको छ भने अनुहार चिसो पानीले धुनुहोस् त्यसले तपाईँलाई शीतलता प्रदान गर्ने मात्र होइन किटाणु तथा धुलोका कणहरूलाई पनि पखाल्नेछ चन्दनको लेप तुलसीको पातको लेदो तथा गुलाब जस्ता प्राकृतिक वस्तु अनुहारमा लगाउनाले पनि शीतलता प्रदान हुन्छ अनुहारमा घमाउरो आएको छ भने तुलसी र निमको पात पिँधेर लेदो बनाएर लगाउनुहोस् गुलाबको फुलका पत्तीलाई पानीमा मिलाएर उक्त पानीले अनुहार धुनुहोस् त्यसले छालालाई मुलायम बनाउँछ अनि हरियो धनियाँको पातलाई केही बेर पानीमा भिजाउनुहोस् अनि मजाले पानीमै पिद्नुहोस् त्यसपछि त्यसलाई छान्नुहोस् र छानेर आएको पानीमा केही चिनी मिलाएर पिउनुहोस् यसले गर्मीबाट पनि राहत मिल्दछ र गर्मीबाट केही राहत महसुस गर्ने उपायहरू यति बेला प्रस्तुत गरिराखेको छु गर्मीमा भिटामिन एयुक्त फलफुल हरियो सागपात तथा भिटामिन सी युक्त अमिला फलफुल सेवन गर्नुहोस् नरिवलको पानी प्रशस्त मात्रामा पिउनु गर्मीको महिनामा निकै लाभदायी पनि मानिन्छ कागतीको रस रश र चिनी शुद्ध पानीमा मिलाएर खाँदा शरीरमा ऊर्जा प्राप्त हुने मात्र होइन शीतलता पनि प्राप्त हुन्छ साथै गर्मीयामा पुदिनाको असार खानु निकै हितकर मानिन्छ गर्मियामा शरीरबाट धेरै पसिना आउने भएकाले दिनौँ शरीर, शरीर नुहाउनुपर्छ नत्र दुर्गन्ध तथा इन्फेक्सनको डर हुन्छ पसाउन गाह्रो पर्ने तथा शरीरमा गर्मी पैदा गर्ने खानेकुरा नखानु नै बेस हुन्छ चर्को घाम लागेको बेला बाहिर धेरै बेर नहिँड्दा पनि बेस हुन्छ यदि हिँड्नै पर्दा छाता ओढ्नु तथा टाउको छोप्ने रुमाल टोपी पछ्यौरी जस्ता कपडा लगाउनु राम्रो मानिन्छ गर्मीमा डिहाइड्रेसनको जोखिम पनि बढी हुने भएकाले प्रशस्त पानी र तरल पदार्थ खानुपर्छ गर्मी यामको समय अहिले रहेको छ र यसबाट बस्नको लागि केही उपाय मैले प्रस्तुत गरेँ पके पनि तपाईँले यी उपाय अप्नाउनु भयो भने गर्मीबाट केही रात पाउन सक्नुहुन्छ र हामी स्वास्थ्य सरकारमा रहेका छौँ र स्वास्थ्य सरकारमा अब हामी कुराकानी गर गर्दैछौँ यी सत्र गति धुम्रपान दिवस मनाइँदैछ र धुम्रपान जानी जानी पनि सेवन गरिराखेको यो अवस्था रहेको छ र जसले गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर समेत पारिराखेको अवस्थामा धुम्रपानको सेवन अत्याधिक छ धुम्रपान दिवसका सन्दर्भमा हामी अब जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केहरर सिंह गोदारसँग कुराकानी गर्दैछौँ र धुम्रपान दिवस मनाउनुको सान्दर्भिकता के रहला यसरी धुम्रपानको सेवन बढिराखेको अवस्थामा र के कार्यक्रमहरू राखेको छ जनस्वास्थ्य कार्यालयले यस विषय पनि हामी कुराकानी गर्दैछौँ जनस्वास्थ्य प्रमुख केहरर गोदारसँग केहर सरलाई स्वागत कार्यक्रम स्वास्थ्य सरकारमा धन्यवाद जुन हामीले अब सत्र गते धुम्रपान दिवस मनाउँदैछौँ र यसरी धुम्रपान दिवस मनाउने सन्दर्भमा मान्छेले जानी जानी स्वास्थ्यलाई असर गर्छ भन्दा पनि यसरी सेवनलाई चाहिँ किन एउटा प्राथमिकता जस्तै अब अनिवार्य रूपमा नै अगाडि बढाएका छन् धुम्रपान नै यो एउटा क्यान्सरको चाहिँ मूल कारण हो अरू धुम धुम्रपानले नै अरू थुप्रै स्वास्थ्यलाई असर गरेर अरू थुप्रै रोगहरू लगाउँछ अर्कोतिर पैसाको क्षति हुन्छ आर्थिक नोक्सान त हुन्छ नै भन्ने हुँदाहुँदै पनि मान्छेले धुम्रपान सेवन गरिरहेको अवस्था छ अब यो मेन कुरो चाहिँ यो जनचेतनाकै कारण हो अझै पनि मान्छेलाई भित्र अन्तस्करणबाट धुम्रपान गर्नाले के हुन्छ र धुम्रपान सोध्न कसरी सकिन्छ भन्ने कुरो अन्तस्करणबाटै त्यो जागृति भएन जसले गर्दा अलिअलि सामान्य रूपले जानकारी भए पनि मान्छेले धुम्रपान सेवन गर्न नछोडेको कारण हो र अब यसको लागि उहाँहरूलाई यसबारेमा जानकारी गराएर धुम्रपानले ठुलो असर गर्छ मृत्युसम्म पुऱ्याउँछ भन्ने कुराको जानकारी गराउनु अब स्वास्थ्यमा जुन यहाँले भन्नुभयो जस्तै क्यान्सरको समेत लाग्छ भनेर भन्नुभयो धुम्रपानका कारण अन्य के कस्ता समस्याहरू छन् जुन रेडियो सुनेर बस्नु नै सम्पूर्णलाई जानकारी गराइदिनुहोस् अब धुम्रपान भन्नाले खास गरेर चाहिँ यो सुर्ती पदार्थहरू विशेष गरेर चुरोट नै हो होइन धुवा कुराहरू अनि चाहिँ शुद्धि जन्ने पदार्थहरू मुखमा चाप्ने सुर्तीहरू यी सबै चाहिने गुर्खा सुखुरी सबै चाहिने यो पान चाहिने होइन ती पनि धुम्रोपानै पर्छन् अब यसले चाहिँ सामान्य मुख खाने मुख मुखदेखि लिएर हाम्रो पक्ष पेटसम्म ठुलो ठुलो रोगहरू यसले चाहिँ बनाउँछ अब अहिले अध्ययनले देखा सबभन्दा ठुलो क्यान्सरको कारण नै ढुङ्ग्रोपान भएको छ मुखको क्यान्सर बिजाको क्यान्सरहरू त्यसपछि हाम्रो चाहिँ नि पेटको क्यान्सर ग्यास्ट्राइटिस अनि चाहिँ पोक्सोको क्यान्सर अनि अरू पोक्सोको विशेष गरेर यो डम अनि ब्रोङकाइटिस भन्छौँ जुन पोक्सोको खराबीको कारणले भोग अनि ब्लड प्रेसर पनि केही न केही बेसी जोडिया छ त्यस्तै हाम्रो डायबिटिजहरू सबै थुप्रै अरू पनि समस्याहरू छन् र जो धुम्रोपानीको कारणले चाहिने गर्छ त्यस कारण यो समस्या बाटो बस्नलाई धुम्रोपानी त्याग्नै बस्नु सक्दैन अब यहाँले भन्नुभयो जस्तै यस्ता विभिन्न रोगहरू लाग्ने रहेछ अब किन यस्तो भइराखेको छ जनचेतनाको कमी भन्नुभयो अब जनचेतनाको कमी इसलिए जनस्वास्थ्य कार्यालय धूम्रपान करतव्य हो इस जरिवाना तिराने अवस्था में यो झन प्रतिस्पर्धात्मक रूप में इसी अगड़ी बढ़े साना केटाकेटी समेत यो से करने अवस्था ये बहस को विषय बनीरा अवस्था में अब, अब जान जाने समेत अब कैंसर लगने यहाँ भन्न भाई कस्ो जनचेतना ती मानसर में आना सकेन जस्त यहाँ ल अब अब पहिलाको अवस्था र अहिले धुम्रपानको सेवनको स्टुडियो हेऱ्यो भने त केही न्यूनीकरण त थाहा छ केही कमी छ यसको चाहिँ नि खाने दरमा सेवन गर्ने दरमा तर पनि अझै पनि समस्याको रूपमा छ अब अब यो धुम्रपान निवारण गर्न भनेर धुम्रपानलाई चाहिँ नि एउटा कानुनी रूपमै त्यसलाई वर्जित गर्ने भनेर नेपालले कानुनमै धुम्रपान सार्वजनिक स्थलहरूमा अरूलाई असर गर्ने गरी खान नपाउने भन्ने कानुनी व्यवस्थित छ त्यसको लागि चाहिँ ला कसैले अटेर गरेमा अफिसहरूमा अथवा सार्वजनिक स्थलहरूमा धुम्रपान सेवन गरेमा त्यस्तो व्यक्तिलाई दण्ड सजाय गर्ने कानुनी कारवाही अगाडि बढाउने एकचोटि एकचोटि पहिलोचोटि उसले मानेन भने सामान्य चेतावनी दिने त्यसपछि पनि उसलाई चाहिँ जरिवाना गर्ने त्योभन्दा अगाडि पनि गऱ्यो भने अरू का कानुनी कारवाही पनि गर्ने यो चाहिँ कानुनी रूपमै आइसकेको कुरा हो त्यस कारण कि यो झुन्द्रोपानको विषयलाई एकदम संवेदनशील भएर ल्याएको छ अनि तपाईँको उत्पादकहरूले पनि त्यही खालको प्रचार प्रसार गर्न नपाउने पहिला पहिला कस्तो होर्डिङ बोर्डहरू एफएमहरूबाट रेडियोहरूबाट अनि अरू पत्र एकदम प्रचार हुन्थ्यो अब अहिले त्यो प्रचार गर्न नपाउने अनि अनिहरूले पनि पूरा त्यो चुरोत्तहरूको बट्टामा एकदमै एउटा धुम्रपान शरीरको लागि ठुल्ठुलो हानिकारक छ भनेर एकदम खतरनाक खा खतर खतरायुक्त चाहिँ सिग्नलहरू दिनुपर्ने त्यस्तो खालको प्रो प्रोभिजन अहिलेको कानुनले गरेको छ त्यस कारण चाहिँ नेपाल ने ने सरकार चाहिँ एकदमै यसमा संवेदनशील छ त्यही अनुसार आफ्नो क्रियाकलापहरू अगाडि बढाएछ मुख्य कुरो के हो भने कानुनभन्दा पनि ठुलो कुरो एउटा संस्कार हो ठुलो कुरो जनचेतनाको कुरो हो आफ्नो आनी बानी व्यवहारको कुरो हो अब जबसम्म जनताले यो कुरो महसुस गरेर आफ्नो आनी बानीमा परिवर्तन गर्दैनन् जबसम्म संस्कारमा परिवर्तन हुँदैन कानुनले एकछिन धन्दा ला लगाएर सबै समस्या समाधान हुन्न त्यस कारण जनचेतना फैलाउने काम र यो आफ्नो शरीरलाई नोक्सान छ भन्ने कुरो स्वयं प्रयोगकर्ताले अन्तस्करणबाट यो बुझ्न सक्ने अवस्था आएपछि मात्रै यसमा सुधार चाहिने आउँछ त्यसको लागि हामीले जनचेतनाका विविध कार्यक्रमहरू का सञ्चालन गरेका छौँ विभिन्न पत्र पत्रिकाहरूबाट विभिन्न एफएमहरूबाट अनि हामीले पोस्टर कम्प्लेटहरू अनि जनताकै घर गएर यस्ता अभियानहरू सञ्चालन गर्ने अनि हामीले भित्र लेखनहरू लेख्ने अनि खाना हुन्न भनेर अभियानै चलाउने कसरी खाएको देख्यो उहाँलाई सचेत गराउने यस्तो कामहरू पनि हामीले गरिसक्यौँ तै पनि अब समस्याकै रूपमा यो चाहिँ अब रहिरहनुलाई चाहिँ के मान्ने त समस्याकै रूपमा त अब समस्या त रहिरहेकै छ अब टोटल्ली समाधान त अहिले तत्कालै हामीले हुने पनि देख्दैनौँ र को आशा पनि दिनुहुन्न अब समाजमा विविध खाले मान्छेहरू हुनुहुन्छ कसैले ट्रस्टेसनको कारणले लिइरहनु भएको कसैले हाम्रोदेखि त्यो धुङ्रोप एउटा संस्कारको रूपमा हुँदै आइरहेको छ यस्तो कुराहरू परिवर्तन गर्नलाई फेरि वर्षौँ लाग्छ अहिले सरकारले तुरन्तै सबै कुरा एकाएक हामी चाहिँ नि यसको परिवर्तन खोजेर त सम्भव पनि हुन्न तर कुरा के भने राज्यको तरफबाट तिमी गर्नुपर्ने कुराहरू इमान्दारीपूर्वक अब कुराहरूलाई कुनै असर बाँकी नराखेर कार्यक्रमहरू सञ्चालन चाहिँ गर्नुपर्छ त्यतातिर हामी चाहिँ गरिरहेको छौँ र यो समाधान पनि श्रमिक रूपमा अब पहिलाभन्दा त केही सुधारहरू अवश्य आएको छ अब यसलाई चाहिँ पुरै समाधान गर्ने केही क्षमता हस्त हामीलाई समय दिनु यहाँलाई धन्यवाद दिन चाहन्छु हुनुहुन्थ्यो जनस्वास्थ्य कार्यालयका प्रमुख केआर सिंह गोदारसँग हामीले कुराकानी गऱ्यौँ धुम्रपान दिवसका सन्दर्भमा रहेर यिनै सामग्रीसँगै आजको लागि भने स्वास्थ्य सरकारको समय सकिएको छ सा आगामी साता पनि एउटा विषयवस्तुका साथमा हामी उपस्थित हुनेछौँ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद दिन चाहन्छु प्रविधि संयोजनमा साथ दिने साथी पनि विशेष आभार प्रकट गर्छु आजको श्रृङ्खलाबाट ध्रुवराज छुट्टिन्छु तपाईँको साता सुखमय बितोस् नमस्कार हार्दिक निमन्त्रण